अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगाहर्ज र यो हो कार्यक्रम कलिउड काउन्टाउन स्वागत छ कार्यक्रमुडले उपस्थित भइसकेका छौँ अनि मेरो आवाज तपाईँको रेडियो सेटसम्म ते से पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो एक सौ चार थब्लघा संगे इंटरनेट्लू डब्लू को रेडियो डट कम बात्येक सातक बुधवार अपराहना चार बजे समाचार प करिब करिब पाँच बजेसम्म हामी आउने गर्छौँ कार्यक्रम कलुर्काउँ लिएर कार्यक्रमले नयाँ नेपाली चलचित्रका दसवटा लागेका चलचित्रहरू अनि प्रदर्शन भएर गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउठमा र केही नेपाली चलचित्रका जानकारी पनि प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउठमा राज पनि उपस्थित भइसकेका छौँ नम्बरदेखि नम्बर वान पोसनसम्म सफल नेपाली र तर्फ साउन्ड एघार गतेबाट अल नेपाल यो चलचित्र अबलाई भने नम्बर टेन नेपाली चित्र चलचित्र बाट चर चर चिर्यो जवानी तप तप चुयो जवानी नम्बर टेन Don't waste this time Prem ko pyaas bujhaao It's not a cry It's not a cry Don't mind me baby ah. Change jab zindagi jab bhi See you baby Don't you hear you नेपाली चलचित्र पुनः प्रदर्शन हुने भएको छ कलाकारको प्रमुख भूमिका रहेको छ र सङ्गीत सन्तोष प्रकारको रहेको छ र चलचित्र श्रावण एघार गते बाद चाहिँ अल नेपाल रिलिज हुँदैछ र नानगरको चेरो फिल्ममा कुराकानी गर्ने हो भने नानगर इन्द्रदेव चलचित्र मन्दिरमा पनि सोही मितिमा चलचित्र एटिएम प्रदर्शनमा आउने भएको छ फिल्मले के कस्तो गर्ने ति महिना पछिको दिनहरु मा था हुन्छ वेल ओला नम्बर 9% को गीत सुनि नेपाल हो नम्बर 9% क्याप्सुल गरेको छ रिया रिया रिलीज भइसकेको फिल्म हो रavana बने कलियम काउन्टडाउन को नम्बर 9% मा नेपाली कथानक चलचित्र रिया बाच आई लभ यु रिया आई लभ यु रिया नम्बर 9 रात दिन म माया हुन्छ तिम्रो Hello hope my premero ma chhaya hu ma timro chhaya chhaya chhaya chhaya ma hu timro timro chhaya maya maya maya maya ma hu timro timro maya chhaya chhaya chhaya chhaya ma hu timro timro chhaya maya maya maya maya ma hu timro timro maya pashu banne timi pashu maya ko hoyo gmari pashu banne timi pashu maya ko hoyo gmari pashu banne timi pashu maya ko hoyo gmari i love you dear i love you dear I love you dear sat sat banda bande sat ti chhutey ho ki maya maya banda bande timi ar kai koune ho mat ma panne sakina timi ko sai koune chaino timi mero bano bane kasai ko panne hune chaina chhati chiri dekhau ki tok phodi dekhau haako na sakati katiti mre na mulekhaau naya bannu sat ma to mutu tuchap pal ma timi ek chinta ra hudaa aago bolcha yo man ma eklai samjhibar raunchu eklai samjhi hanchu ma eklai samjhi karauchu एक्लै सम्झिरहिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ म तिम्रो छाया छाया छाया छाया म तिम्रो छाया ओके नम्बर नाइन भोइसको गीत यहाँले सुनिरहनु भएको छ र मलाई कुराकानी गर्ने हो भने ग्याम्लर पनि अब चाँडै प्रदर्शनमा आउँदैछ भदौ सात कतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ यादव गुरुङ फिल्मका निर्माता हुन् भने रमेश बुढा थोकीले निर्देशन गरेको फिल्ममा सङ्गीत भन्ने काम समुचित भासकोटाले गर्नु भएको छ सुमन सिंह कल्पना साई लगायतका कलाकारको प्रमुख को, को चलचित्राइटल हि ग्याम लड ग्याम लड यहाँ गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र ग्यामलहरबाट राखेको थिएँ भदौ सात गतेको मितिमा यो चलचित्र हलहरूमा लाग्दैछ र सिनेमा अलिकति फरक धारमा निर्माण भएको सिनेमा हो अलिकति जडियाको विषयलाई चाहिँ यो विषयले यो, यो, यो सिनेमाले उतार्न खोजेको छ उसले अब फिल्म के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ अब नम्बर सेभेन पर्सेन्टको गीत सुने पालो नम्बर सेभेन पर्सेन्ट गरेको छ पछिल्लो समयमा निकै चर्चामा आएको गीत पाउनुपर्छ किन गाह्रो लाग्छ मैले फिल्मको नाम हो जन्जी र जन्जिर रिलिजको लागि तयार फिलिम हो, फिलिम कुरा अबला पोजिछा, मा मा नेपाली किन किन प्यारो प्यारो एकछिनपछिमा नेपाल बाहर आयो मेरे यो मन में कि सुन्ने सुन्ने कुने पल जब तिमी टाड़ा टाड़ा होना प्यारो प्यारो कुने पल जब तिमी मेरे साथ खोजे महीखानी मही मेरे सामू आए जस्तु खोजे महीले लाख मानी मा मैं आज पाए जस्तु काचू नाचू पल जब तिमी मेरे साम हो क्यारो प्यारो प्यारो लग जब तिमी मेरे साथ हो ओके टङ्क बुढाथुकीको सङ्गीत अनि स्वर यहाँलाई सुनिरहनु भएको छ नेपाली कथाम चलचित्र जन्जिरबाट राखेको थिए र जन्जरको कुराकानी गर्ने हो भने चलचित्रका प्रस्तुत गर्दा करङ क्रेची हुन् भने टङ्क बुढा तोकेको सङ्गीत रहेको छ चलचित्रका गीतहरूमा र कलाकारको परिचय गराउने हो भने सुनिल रावल जयकिसन बस्ने सुस्मिता साई ठकुरी लगायतका कलाकारको चाहिँ प्रमुख भूमिका रहेको छ र चलचित्र अब प्रदर्शनमा आउने भएको छ पहिले भन्नुभयो भदौ एक्काइस गति प्रदर्शनमा आउने भएको छ र जन्जिरको यो गीतले निकै चर्चा परिचर्चा बढी राखेको छ र यो गीतले चाहिँ धेरै गीतलाई धेरै दर्शक श्रोताले पनि रुचाउनु भएको छ अब फिल्मलाई कतिको फीको लागि बसेको फिल्म हो र धुवानीको बारेमा पनि हामी एकछिनपछि कुरा गरौँला अबलाई नम्बर सिक्स पैसामा नेपाली चलचित्र र <susurra> ओके नम्बर सिक्स पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ डुवानीबाट राखेको थिएँ दुई स्टेप माथि चढेको छ गत हप्ताभन्दा र अब चलचित्र भदौ अट्ठाइस गतिबाट प्रदर्शनमा आउँदैछ एविता श्रेष्ठको लगानी भएको सिनेमा पिताम्बर पाण्डेले निर्देशनको भूमिका निर्वाह गरेका छन् पहिला फिल्मले के कस्तो व्यापार गर्ने हो त हेर्न बाँकी छेटी वेट फिगरमा आधारित फिल्ममा डुवानी पहिला अबलाई नम्बर फाइभ पोजिटिभको गीत सुन्नु नम्बर फाइभ पोसेसन क्याप्चर गरेको छ किन किन र किन किन पनि रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो अब काउन्टाउनको नम्बर फाइभ पोजिसनमा नेपाली गथाङ चलचित्र किन किन बाटो title song number 5 kinna kinna kinna kinna kinna kinna kinna kinna kinna kinna kinna kinna kinna kinna नाते आकाश कसला जाय तीम बीनायो धरती भूतला जाइ तिमी बीनायो साई भू ओ तीम भी ना त्यो आकाश कसला जाय तीम बीनायो धरती भुतला जाए तीम बीनायो सासे ढुखला सही भो तीम बीनायो जीवन अधिमी बीनायो जीवन मधुरो तीम बीनायो जीवन अभुरो भो ki na ki na ki na da dil da dil na ga chunga le chala re a re va din mughe de je na pe to ya chundi din mun chima din ta ji din ta ji din ta ji din ta ji din ta ji eta na manga mun je na kai mana kai mana a a a छ तिम्रै माया किन छाउछ नौ ल मङ्ग त्यो आकाश तसला तिमी बिनायो धरती भुट्ला तिमी बिना बिना जीवन अधुरो तिमी बिना जीवन मधुरो बाबा अस्ति दादाले विदेशबाट पठाउनु भएको पैसा कहाँ लाग्छ ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक प्रस्तुति प्रोग्राम कलिउन यहाँले सुनिरहनु भएको छ र कलिर्काउने गर्छ प्रत्येक साथको बुधबार चार बजेकोपछि करिब करिब पाँच बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो एक सय र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको डब्लु डब्लु पनि संसारभर सुनिरहनु भएको छ र सुनेर साथ दिन तपाईँ सम्पूर्ण सम्पूर्णलाई यतिखेर विष्णुले सपोर्ट गरिराखेका छन् र विष्णुलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र कार्यक्रममा हामी नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउने गर्छौँ र नम्बर टेन पछिदेखि नम्बर फाइभ पैसाको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर फोर पैसा तर्फ हामी लाग्नुपर्ने हुन्छ ढेला नगरीकन वेल नम्बर फोर पैसा क्याप्चर गरेको छ लभ फर इभर लभ फर इभर रिलिज भइसकेको फिल्म हो र शङ्कर आचार्य फिल्मका निर्देशक र कलाकार स्वरूप पनि काम गरेका छन् राजा आचार्य प्रस्तुतकर्ता र अन्य कलाकारको परिचय एक चलचित्रीत मजा ी गोल्यो मजा जिन्दगी गोल्यौ मजा मरेर गएपछि गरेको छ महस र महसुस अब अठाइस गत यो चलचित्र प्रदर्शनमा आउँदैछु चुपचा हां चुपचा मौन छयू धड़ पल नजीक तिम्रे खोजते Hey, के महसुसको गीत यहाँले सुनिरहनु भएको छ र आउँदैछ नौ नेपाल फिल्मका निर्देशक हुन् भने कल्याण घिम्रेले फिल्ममा लगानी गरेका छन् नारायण सिक्दल के के अधिकारी बेनि शर्मा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र निकै महत्वको साथ हेरिएको छ यो चलचित्रलाई अब चलचित्रले के कस्तो व्यवहार गर्ने त्यो भने रिलिज भइसकेपछिको दिनहरूमा थाहा हुन्छ यद्यपि हाम्रो तर्फबाट चलचित्र महसुसलाई भने धेरै धेरै शुभकामना छु पर्सन तर्फ लाग्नुपर्ने हुन्छ नेपाल चलचित्र चलचित्र हो श्रो चलचित्र लफडाबाट किन्न उड्दैछ त्यो बादल कतई भय की मया मा मां पागल ओके किन उड्दैछ हेर त्यो बादल नेपाली कथन चलचित्र लफडाको गीत यहाँले सुनिरहनु भएको छ र लफडा अब श्रम अठार गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो झर्ना थापा मुकेश ढकाल रागिनी खड्के प्रमोद खड्का सुनिल थापा पाण्डे लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र लफडामा र निकै महत्त्वक साथ हेरिएको छ चलचित्र लफडालाई अब के कस्तो गर्ने हो त्यो भने प्रदर्शनमा आइसकेपछिको दिनहरूमा थाहा हुन्छ यद्यपि हाम्रो तर्फबाट चलचित्र लफडालाई पनि धेरै धेरै शुभकामना छ सिनेमाले व्यापार गरोस् र राम्रो मुनाफा कमाओस् आउने तर्फबाट फेरि पालो हो त्योभन्दा अगाडि नम्बर टेन पर्सेन्टदेखि नम्बर टु पर्सेन्टमा आइपुग्दा स्थानमा परेको छ एक पर्सेन्टको एचिएम भन्नुपर्छ नम्बर नाइनमा रिया नम्बर एटमा ग्याम लड नम्बरमा जनजेट नम्बर सिक्समा किन किन नम्बर फोरमा लभ परिवार गरेको छ सबै फिल्मलाई दहाल महर्जन निर्माता का साथ सा दिने मलाई साथी, बनु जस्तो शास्त्र बन जस्तो लाग्यो त्यस्तो माने तो। ओ, मलाई साथी जस भाग्य मानी तीम नहीं जिस मन का कुरा कनू जस्तो लगे भाग्य मानी दिमी मलाई जसको साथी रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हल